तपाई सम्पूर्णलाई कार्यक्रम रोचक संसारमा स्वागत छ कार्यक्रम प्रस्तुता म दिलपेश देवबा, मलाई प्रविधिमा स्वाद दिइरहनु भएको छेन्द्रले यो कार्यक्रम हरेक मंगलबार साँझ साढे पाँच बजेदेखि छ बजेसम्म रेडियो युनिटी बयानब्बे दशमलव दुई मेघार्जबाट र इन्टरनेटमा डब्लु डब्लु डब्लु डट रेडियो कार्यक्रममा हामी संसारमा घटेका अनौठा र रोचक कुराहरू तपाईँमाझ भन्ने गर्दछौ कार्यक्रमको आजको नौलो श्रृंखलामा पनि हामी विभिन्न आठवटा रोचक तथ्यहरू लिएर तपाईँमाझ आएका छौं रोचक तथ्यहरूमा रहेका छन् चार इन्च लामो जिब्रो आधा काटेर फ्याँकेपछि पहिलो पटक मस्कुराइन यी बच्ची युवतीको जीव भित्र भेटिए चारवटा मृगौला दुनियाको अनौठो भूमिगत गाउँ रानीलाई उद्धार गर्न मौरीले चौबिस घन्टासम्म कारलाई खेतेपछि जहाँ परम्पराको नाउँमा महिलाको औंला काटिन्छ गर्मी बढी भएको भन्दै प्रहरीमा उजुरी सूर्यलाई कार गर्न माग लोग्नेको मोबाइल हेरेको आरोपमा श्रीमतीलाई देश निकाला दुई वर्षका बच्चाको नौ किलोको टी त हामी एकैछिन तर त्यो भन्दा कडक चेको मिबीना दुरु तीन बिना सासुरु चाह कही तीन मया पाईपुग् तीनों माया पाईपुग् मी छोड़ स्वागत छ यदि भर्खरै मात्र रेडियो खोल्नु भएको हो हामी हामी हामी भने हामी कार्यक्रम रोचक संसारमा यस कार्यक्रममा हामी संसारमा घटेका अनौठा रोचक कुराहरू तपाईँमा गर्दछौ शुरुवातमा हामीले गीत राखेका थियौ अब भनी लाग्छ कार्यक्रमको विषय आजको कार्यक्रमको शुरुवातमा राख्दैछौ चार चा। इन्च लामो जिब्रो आधा काटेर फ्याँकेपछि पहिलो पटक मस्कुराइन मस्कुराइन्ची अमेरिकाको सेन्ट नामकी कि लाइला नाम उमेर केवल तेह्र महिनाको छ अब हाँस्न तथा तोते बोल्ने बोल्न सुरु गरेकी यी बालिका हाँस्न पनि सक्दैनन् यसको कारण हो उनको जिब्रो जुन सामान्य बच्चाको भन्दा दुई गुणा ठुलो छ र सोही कारण उनी मुख खोलेर आवाज निकालेर हाँस्न समेत सक्दैनन् तर धन्य चिकित्सा विज्ञानको चमत्कारले गर्दा उनी जीवनमा पहिलो पटक मुस्कुराउन सफल भएकी थिइन् यी बच्चीलाई नामक रोग लागेको छ सोही कारण उनको जिब्रो यति बिग्न ठुलो भएको हो यो समस्या पन्द्र हजारमा एकजना बच्चामा हुने गर्दछ जिब्रो मात्र होइन यो रोग भएका बच्चाको आन्द्रा पनि भूनी बाहिर निस्केको हुन्छ जन्मिँदै निकै सिकित्त रहेकी यी बच्चीलाई चार हप्तासम्म भेन्टिलेटरमा राखियो त्यसपछि डाक्टरहरूले उनको पेटको शल्यक्रिया गरे र जीव बाहिर रहेका आन्द्रा भुणीलाई भित्र हालिदियो थिए पेटको समस्या त सकियो तर जिब्रोको समस्या जिउका तिउ थियो ठुलो जिब्रोका दुध सुस्न पनि सकिने थिइन् छ महिना पुगेपछि उनको जिब्रोको शल्यक्रिया गरियो तर उनको जिब्रो बढ्ने क्रम रोकिएन तेह्र महिना पुगेपछि उनको जिब्रोको दोस्रो पटक सर्जरी गरेर उनको जिब्रो आधा काटेर फ्याँकिएको छ अहिले भने उनी खाना खान सक्ने भएका छन् र श्वास पनि सजिलैसँग लिन सक्छिन् अहिले उनी कम्तीमा मुस्कुराउन भने सक्ने भएकी छिन् प्रस्तुत फ्याकेपछि पहिलो पटक मुस्कुराइन् ई बच्ची भन्ने प्रसङ्ग अब कार्यक्रममा लाग्दैछ दोस्रो प्रसङ्ग तर्फ दोस्रो प्रसङ्गमा रहेको छ युवतीको जिउ भित्र भेटिए चार मृगौला मानिसको शरीरभित्र दुईवटा मृगौला हुन्छन् तर चिनकी एक सत्र वर्षीय युवतीको शरीमा भने चार वटा मृगौला भेटिएका छन् सावलिन नाम अस्पतालमा गई अल्ट्रासाउँदा उनको जिउमा चार वटा मृगौला भएको पत्ता लागेको हो डाक्टरहरूका अनुसार चार वटा मृगौला हुने यस्तो अवस्थालाई रेनल, रेनल डुप्लेक्स मनस ट्रसिटी भनिन्छ यो निकै दुर्लभ केस हो डाक्टरहरूका अनुसार यस्तो समस्या भएका मानिसहरूको यही समस्याका कारण मृत्यु हुने जोखिम पनि निकै कम अर्थात् पन्ध्र हजार जनामा एक मात्र हुन्छ त्यसैले कतिपय मानिसलाई त आफ्नो चारवटा मृगौला भएको कुरा जिन्दगी थाहा हुँदैन जिउमा चारवटा मृगौला भए पनि आखिर काम गर्ने दुईवटै र बाँकी दुईवटा अतिरिक्त मृगौलाहरू मुख्य मृगौलासँग जोडिएका हुन्छन् र काम गर्दैनन् यस्ता अतिरिक्त मृगौलालाई शल्यक्रिय गरी निकालेर अरू मानिसमा प्रत्यारोपण गर्न पनि सकिँदैन चिनिया युवती साओ अतिरिक्त दुई मृगौला डाक्टरहरूले शल्यक्रिया गरी निकालिदिएका छन् र उनले बिस्तारै स्वास्थ्य लाभ गरिरहेको चिनिया सरकारी पत्रिका पिपुल्स डेलीले जनाएको छ माझमा प्रस्तुत चार इन्च लामो जिब्रो आधा काटेर फ्याँकेपछि पहिलो पटक मुस्कुराइन यी बच्ची र युवतीको जीव भित्र भेटिए चारवटा निरगौला अब भन्ने कार्यक्रममा पालो भएको छ एउटा गीत सुन्ने यो गीत सुनौ यो गीत पछि पनि तपाईँको माझमा बाँकी प्रसङ्ग लिएर एकैछिन पछि आउँछ तीस भय तिमे बादल मनायन तिमे तीन सजी रहू सधै तिमे me तपाईलाई फेरि पनि स्वागत छ कार्यक्रम रोशक संसार सुनिराख्नु भएको छ यति बेला म छु तपाईँको साथमा दिल्ली सा पेश मलाई टेक्निकली सपोर्ट गरिराख्नु भएको छ वीरेन्द्रले ह्छौ कार्यक्रममा बाँकी प्रसंगतर्फ बाँकी प्रसंगमा रहेको छ दुनियाँको अनौठो भूमिगत गाउँ के तपाईँले जमिन मुनि बसाएको कुनै गाउँका बारेमा सुन्नु भएको छ सायद सुन्नु भएको छैन होला यो दुनियाँमा यस्तो पनि बस्ती छ जो पूर्ण भूमिगत छ दक्षिण अस्ट्रेलियामा रहेको कुबर पेढी गाउँ दुनियाको अनौठो भूमिगत गाउँ हो यहाँका मानिसहरूले ओपलका खानेहरू भित्र घर बनाएका छन् यो गाउँमा ठूलो संख्यामा ओपल खानेहरू रहेका छन् त्यसैले यसलाई संसारको ओपल राजधानी पनि भनिन्छ ओपल भनेको सेतो रङ्गको निकै बहुमूल्य पत्थर हो कुवर पेढी मरूभूमि क्षेत्रमा रहेको छ यहाँ गर्मीमा तापक्रम निके उम होनेसक्रम घटबटूलित होना का जमुनमुनी घर बनाया घर बाहर हे मटो बाट बने खाल झ प्रतीत हो तर भिटी सजावट कहल को भाग कम यहां का झंडे साठी प्रतिशत मानस भूमिगत घर में बस्ने कर जमिन मुनि भएकाले यी घरहरूमा तापक्रम सन्तुलित रहन्छ न त गर्मीमा एसी चाहिन्छ न त जाडोमा हिटर नै यो गाउँमा थुप्रै हलिउड फिल्मको पनि सुटिङ गरिएको छ सन् उन्नाइस सय पन्ध्रदेखि उक्त क्षेत्रमा खानी खन्ने काम सुरु भएको थियो खानी उत्खनन तीव्र भए पनि स्थानीय मानिसहरूले निकै सामना गर्नु थियो तर उत्खनन सकिएसँगै मानिसहरू खानीका खाल्डाभित्र बस्न निकै हाइसन्सो भएको छ अब लाग्छौ रानीलाई उद्धार गर्न एउटा अनौठो घटना सार्वजनिक भएको छ कारमा यात्रा गरिरहेकी एक पैसठी वर्षीय हजुरआमालाई लगातार चौबिस घन्टासम्म माहुरीले लखेटेको छ घटना बेलायतको हो बेलायतको एक प्राकृतिक आरस्यबाट घर फर्किने क्रममा उनलाई माहुरीले खेदेको हो कार लिएर घर फर्किने क्रममा आफ्नो कारको पछाडिपट्टि ठुलो संख्यामा माहुरी झुत्तिएपछि क्यार हो अचम्ममा परिन् झन्डै बिस को संख्यामा रहेका माहुरीको पुरै गोलो कारको बाहिर झुमिएको थियो हेबर फेर्ड बेस्ट टावन सेन्टरमा कार पार्क गरे लगतै यसरी माहुरीहरू झुमिएका थिए अनन्त माहुरी पालक पार्कका रेन्जर तथा स्थानीय मानिसको सहयोगमा ती माहुरी काठको बाकसमा हालियो अनि जंगलमा लगेर छाडियो त्यसपछि उनले ढुक्क भएर कार चलाएर घर गइन् तर अर्को दिन बिहान उनी झनै चकित भइन् हिजो जस्तै ठुलो संख्यामा माहुरीहरूले उनको कार छापेका थिए माहुरीको गोलोले उनको कारलाई किन त्यसरी छाप्यो भन्नेमा अहिले पनि उनी तिन नै कतै उनको कारभित्र माहुरीको रानी थुनिएपछि रानीलाई उद्धार गर्न त्यसरी माहुरीका सेनाले उनको कार पछ्याएका का पो हुन् कि भन्ने उनलाई लागेको छ तर उनको कारभित्र भने कुनै रानी माहुरी भेटिएन यति बेला तपाईँले सुन्नुभयो दुनियाको अनौठो भूमिगत गाउँ र रा रानीलाई उद्धार गर्न महुलले 24 घण्टा सम्म कारलाई खेदेपछि भन्ने प्रसंग बारे जानकारी अब भने कार्यक्रममा फेरि पनि पालो भएको छ एउटा म्युजिक सुन्ने यो म्युजिक सुन्छौ त्यस पछि भने कार्यक्रम रोचक संसारमा अन्य तथ्यहरू लिएर एकैछिन पछि आउनेछौ एकछि चारा चारा पानी जो जोवन मन लागी लागी गरा पानी को जोवन मन गरा you ni kancha पनि स्वागत छोचक संसार सुनिराख्नु भएको छ स्वदेश अनि विदेशका जुन कुना कन्धरामा एकै साथ कार्यक्रम रोचक संसार सुने राख्नु भएको छ अब लाग्छ कार्यक्रममा बाँकी प्रसङ्ग तर्फ बाँकी रहेको छ जहाँ परम्पराको नाउमा महिलाको औला काटिन्छ भन्ने प्रसङ्ग विश्व मानव समुदाय अत्याधुनिक युगमा प्रवेश गरिसक्दा पनि ती आदिवासीहरू अझै पुरानो युगमा बसिरहेका छन् र आफ्नै प्रथा र परम्पराको पालना गरिरहेका छन् यस्तै एउटा अनौठो र दर्दनाकर्थाना गरिरहेको आदिवासी हो इन्डोनेसियाको पपुवामा बस्ने दान आदिवासी समुदाय यो आदिवासी समुदायमा परिवारको मुख्य मानिसको मृत्यु भएसँगै परिवारका महिला सदस्यहरूले आफ्नो औंला काटिदिन्छन् त्यसका साथै महिलाको अनुहारमा माटो पोति दिने चलन छ एसरी महिलाको औँला काटनाले मृतकको आत्माले शान्ति पाउने जनविश्वास उक्त समुदायमा रहँदै आएको छ औँलालाई काट्नुभन्दा पहिले तीस मिनटसम्म धागोले बाधेर राखिन्छ त्यसपछि काटिएको औँलालाई सुकाएर जलाइन्छ यद्यपि सरकारले केही वर्ष पहिले नै यो परम्परामा बन्देज लगाएको छ तर मानिसहरू आफ्नो यो परम्परा छाड्न तयार छैनन् अहिले पनि प्रथाको नाममा महिलाहरू आफ्नो औँला काट्न बाध्य रहेका छन् अब भने फेरि कार्यक्रममा लाग्दैछौ अर्को प्रसङ्ग तर्फ अर्को प्रसङ्गमा रहेको छ गर्मी बढ़ी भएको भन्दै प्रहरीमा उजुरी सूर्यलाई कारवाही गर्न माग दुनियाँमा बाँच्नु मात्रै पर्दछ के के देख्न र सुन्न पाइन्छ हुँदा हुँदै मानिसले सूर्य विरुद्ध पनि मुद्दा हाल्न थालेका छन् हाम्रो छिमेकी मुलुक भारतमा हुन्छन् यस्ता धेरै विचित्र का काम कुराहरू कहिले बाँदरको बिहे त कहिले उठको अनि कहिले भगवान हनुमानलाई मन्दिरबाट हट्न अदालतको आदेश अहिले फेरि अर्को विचित्र भएको छ बढी गर्मी गराएको भन्दै एकजना भारतीयले सूर्य विरुद्ध पुलिसमा उजुरी हालेका छन् मध्य राजापुरका शिवपाल सिंहले गर्मीको लागि जिम्मेवार सूर्य विरुद्ध पुलिसमा उजुरी दिँदै सूर्य माथि गर्न माग गरेका छन् पुलिसको नाउँमा सोसल मिडिया मार्फत पठाएको उजुरीमा शिवपालले सूर्य देवताले आफ्नो आफूलाई का मानसिक तथा शारीरिक पीडा दिइरहेको उल्लेख गरेका छन् उनले भारतीय संविधान अनुसार सूर्यलाई कार्यवाही गर्न माग समेत गरेका छन् ओतलावाली पुलिस चौकीले भने अहिलेसम्म कुनै लिखित उजुरी नआएको जनाएको छ तर शिवपाल नामका व्यक्तिले पुलिसको नाउँमा उजुरी दिएर फेसबुक र ट्विटरमा भाइरल बनाएका छन् यी शिवपाल को हुन् त्यो पनि थाहा हुन था सकेको छैन तर तर उक्त पुलिस चौकी आसपासका क्षेत्रमा शिवपाल नाम गरेका तीन जना व्यक्ति रहे पनि तीनै जनाले उक्त उजुरी आफ्नो नभएको बताएका छन् यी सँगै फेरि पनि कार्यक्रममा पालो भएको छ एउटा साङ्गेतिक धुन सुन्ने यो साङ्गेतिक धुन तपाईँको माझमा राख्छौ त्यसपछि कार्यक्रममा बाँकी अन्तिम दुईटा तथ्यहरू लिएर एकैछिन पछि उपस्थित हुनेछौ bijoman ko timi nine timer ki beauty mo handsome 21 ko timi nine timer ki beauty mo handsome 21 ko timle chhue pachi badhyo badhyo beat dhadkan ko ghanti bajiyo ghanti bajiyo ghanti bajiyo man ko ghanti bajiyo ghanti bajiyo ghanti bajiyo man ko मचाना को हरियो हरियो दिल मझा हम को पाइल घंटी बजो घंटी बजो घंटी बजो मन को बज्यो बज्यो साङ्गीतिक आवाज पछि पुनः पनि स्वागत छ यहाँलाई कार्यक्रम रोशक संसार सुनिराख्नु भएको छ यति बेला हामी बोलिरहेका छौँ सामुदायिक रेडियो युनिटी बयानब्बे दशमलव दुई मेघर्जबाट अब भने कार्यक्रममा बाँकी प्रसंग लोग्नेको मोबाइल हेरेको आरोपमा श्रीमतीलाई देश निकाला भन्ने रोचक तथ्य रहेको छ त्यस्तो देश जहाँ महिलालाई आफ्नै श्रीमानको मोबाइल फोन हेर्न र चलाउन समेत छुट हुँदैन भने त्यहाँका महिला कति पीड़ित र अधिकारविहीन होला अनुमान गर्न पनि गाह्रो पर्दछको युरोप भनेर चिनिने युएमा हालै यस्तै घटना भएको छ आफ्नै लोक्नेको मोबाइल फोन हेरेको अभियोगमा एकजना महिलालाई देश निकालाको आदेश दिएको छ लोक्ने कति अरू महिलासँग सल्किएको त छैन भनेर उसको मोबाइलमा मेसेज फोटाहरू तथा सोसल मिडियाका गतिविधि निहाल्न ती महिलाले लोक्नेको मोबाइल एक रही रही तर यसो गर्दा श्रीमानको गोपनीयता उल्लङ्घन गरेको भन्दै उनी माथि जरिवाना र देश निकालाको सजाय भएको हो युए को अजमान स्थित एक अपराध न्यायालयले ती महिला माथि डेढ लाख दिराम जरिवानाको फैसला गर्दै दे, देश छाड्न आदेश दिएको छ ती महिलाका वकिलका अनुसार आफ्नो लोग्नेको अरू नै महिलासँग सम्बन्ध रहेको उन आशंका उनलाई थियो आफ्नो आशंकाको सत्यता पत्ता लगाउन उनले लोग्नेको अनुमति बिना नै लुकेर उनको मोबाइल खोलिन् र त्यसमा रहेका फोटाहरू आफ्नो मोबाइलमा पठाइन् चाहे आफ्नै लोग्ने किन नहोस् अरूको गोपनीयतामा चुनौती दिनु ठुलो अपराध रहेछ युएमा हुसले तत्काली अदालतमा पत्नी विरूद्ध मुद्दा हाल्यो र अदालतले साइबर अपराध कानुन अन्तर्गत सूचना गतिविधिको प्रयोग गरी अर्काको गोपनीयता उल्लंघन गरेको अभियोगमा ती महिलालाई दोषी ठहर गर्यो ती दम्पतिहरू तीस वर्षको हाराहारीमा रहेको बताइए पनि उनीहरूको अन्य विवरण भने सार्वजनिक भएको छैन कार्यक्रमको अन्तिम अन्तिम रोचक तथ्य रहेको छ दुई वर्षका बच्चाको नौ किलोको टाउको एउटा यस्ता बालक छन् जुन तस्बिर हेर्दै डर लाग्दा यो बालकको तस्बिर हेर्दै डर लागेको छ दुई वर्षको यो बच्चाको टाउको यति ठूलो छ कि टाउको आकार फुटबल जत्रै छ भने चा तौल चाहिँ सामान्य भन्दा तीन गुणा बढी छ दक्षिण बंगलादेशमा जन्मिएको इमोन नामको यो बालकको टाउकोमा ठूलो परिणाममा पानी जमेका कारण टाउको फुल्लिएर यति विघ्न भएको हो बच्चाको टाउको तौल नौ किलो छ जुन एक वर्षको बच्चाको सम्पूर्ण जिउको तौल बराबर हो असामान्य रूपमा टाउको ठूलो भएका कारण यो बालक हिडुल गर्न तथा खुट्टा चलाउन पनि सक्दैन जसका कारण बाबुआमाले उसको हेरचाह गरिदिनु पर्दछ छोराको उपचारका लागि उसका बाबुआमा धेरै डाक्टरको माथाए तर उनको रोग पत्ता लागेन उनीहरूले होइन र टाउको आकार बढिरहेको छ अनन्त यो बालकलाई हाइड्रोसिफाइलस नामक रोग भएको पत्ता लाग्यो जसका कारण खप्पर भित्र पानी जम्मा हुन्छ र सोही तरल पदार्थका कारण मस्तिष्कमा दबाव भएर क्षति पुग्दछ डाक्टरहरूले विदेश लगेर उपचार गरेमा मात्र इमोनको उपचार सम्भव रहेको बताएका छन् तर बच्चाका बुवामा छोराको उपचारका लागि विदेश लैजान सक्ने आर्थिक हैसियतमा छैनन् स्मरण रहोस् यसअघि पनि हाइड्रोसिफाइलस भएर भीम काया टाउको भएकी एक भारतीय बालिकाको नयाँ दिल्ली अस्पतालमा सफल उपचार भएको थियो यो त हामीले तपाईँको माझमा राखेका थियौँ दुई वर्षका बच्चाको नौ किलो टाउको भन्ने रोचक तथ्य यो सँगै आजलाई भने हामी कार्यक्रमको अन्तिम अन्तिम चरणमा पुगिसकेका छौँ र आजलाई भने छुटिएर जानु पर्ने बेला भइसकेको छ अब यस्तै रोचक तथ्य सुन्नको लागि तपाईँले ठिक एक हप्ता पछि समयलाई कुर्नु पर्ने हुन्छ आजक लागि विग्दैछौ तर त्यो भन्दा अगाडि आजको कार्यक्रम कस्तो लाग्यो कुनै सल्लाह सुझाव अनि प्रतिक्रिया दिन मन लागेको छ भने हामीलाई तपाईँका प्रतिक्रिया अथवा सुझाव पठाउन सक्नुहुनेछ पठाउनका लागि ठेगाना रहेको छ कार्यक्रम रोचक संसार सामुदायिक रेडियो युनिटी बयानब्बे दशमलव दुई अमरगढ़ी नगरपालिका पाँच खलंगा डेलधुरा तपाईँ हामीलाई मेसेज पनि पठाउन सक्नुहुनेछ त्यसका लागि मोबाइलको मेसेज बक्समा गएर आरयु स्पेस टाइप गरेर आफ्नो मनमा लागेका कुराहरू लेखेर पैंचालिस छयालिसमा पठाउन सक्नुहुनेछ त्यस्तै तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने हामीलाई इमेल पनि गर्न सक्नुहुनेछ इमेल ठेगाना हो इन्फो हवस् त श्रोता आजको लागि भने जाने बेला भइसकेको छ रेतिनजेलसम्म मेरो आवाजलाई तपाईँको रेडियो शेर तरङ्गित पार्न सहयोग गर्नुहुने मित्र वीरेन्द्रलाई धन्यवाद छ अनि तपाईँ श्रोतालाई विशेष आभार प्रकट गर्दै कार्यक्रम प्रस्तुता दिलदीपेश देउबा विमस्कार